अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण यक्षिया चार थोप्लो पाँच मेगा हर्ज काल्ला पारि बसेर मुसुक्क हाँस्दै ओठ लेगार्दैछ नि बसेको छ हाम्रो जाने राजनाति म छु तपाईँको आफ्नै प्यारो बाजे दुलुवा बाजे <laughs> बट्टो हाँसो लगा छ आज हेर नातिलाई हाँसो लगास गर्यो म पनि हाँस्न तयार छु हँसाउन तयार छु अँ हजुर नि जस्टोरिजेमा तपाईँसँग टक्कैसँग गफवानी गर्नेछौँ के भन्छ हेदी दुइटै साथीले एक अर्कोसँग कुराकानी गर्दै गर्छन् अब कुराकानीको सुरुवात त गर्नै पऱ्यो अलिक पहिलो साथीले भन्यो अरे यार तँ नाच्नमा यस्तै जान् नि वा वा वा वा, वा। हिजो छतमा चाहिँ त्यस्तो गीत बजाएर तिमीहरूका श्रीमान श्रीमती कति मजासँग नाच्यो म त डान्स नै झन्नै चाहिँ नि बेहोस भएको भन्यो दोस्रो साथीले भन्यो नाचाने कुरो गर्छ तर कसैलाई थाहा पो त्यहाँ नाच्यो मेरो साथमा मान्छे हो भने त भन्यो अनि मैले हेरिरहेको थिएँ मेरो यता झ्यालबाट कस्तो मैलेसँग नाचेको थियो तिमीहरू दुईजना हो अनि केटोले भन्यो अर्कोले भन्यो अनि कस्तो अयात कुरो गरेँ अँ म त हिजो घरमै थिइनँ त अरे नाचे त नाचेछन् अर्को यादकै नाचेछन् अनि आमा र छोरीबिच भविष्यमा के भन्ने भन्ने कुराको एकदम बस भइरहेको रहेछ अहिले आउँदाखेरि यहीँ हेथिम बकुल्लर थिम चाहिँ गफरै सुनेको अनि आमा चाहिँ भन्छन् या छोरी अनि तिमी यस्टेल चाहिँ बन्न किन चाहन्छौ जब कि त्योभन्दा धेरै कमाइने पेसाहरू छन् किन बन्नु पर्यो तपाईँ यो र यस्तो भनिन् आमा चाहिँ छोरीले भनिन् आमा तपाईँ यो सोध्नुहोस् सबै ठाउँमा केटाहरूलाई चाहिँ बेलले बाँधेर राख्न कहाँ पाइन्छ ल भन्नुहोस् त अरे कति <स्ति> केटाले <laughs> गर्दा <laughs> सासन गर्ने केटीले नि भन्ने कुरो रहेछ अनि फेरि अलिकति उता गएको थिएँ दुइटा प्रेमी प्रेमिका असाध्य मसँग त्यो भेटघाट गर्ने कार्यक्रमलाई के भन्छ रे आजभोलि के भन्छ रे आजी ए के केटिङ रे डेटिङ हो त्यही डेटिङ गर्दै रहेछन् अनि डेटिङ गर्ने क्रममा चाहिँ अब प्रेमीले प्रेमिकाको आँखामा हेर्ने प्रेमिकाले प्रेमीको आँखामा हेर्ने प्रेमी अनि त्यहाँबाट पहिला प्रेमीले बोलो प्रिय म तिम्रो आँखामा संसार देख्छु भनौँ भनौ अनि प्रेमिकाले भनिन् तर म त तिम्रो आँखामा सिर्फ कचेर मात्रै देख्छु आज मुख होइन कि क्या हो अरे भयो भन्नु कति रमाइलो कुरो हो अनि एउटा पल्लो घरको चाहिँ अन्टी घरमा आएको बेला बुवाले छोरालाई फकाउँदै भन्नुभयो बाबु म तिमीलाई पाँच रुपियाँ दिन्छु जाऊ तिमीऊ त्यो घर बाहिरको छाउमा गएर खेल्दा जाऊदेखि जाऊ जाऊ जाऊ मेरो बाबु जाऊ भने फकाए छोराले भरु थप तपाईँ त ता लास्ट कन्दुस जाढ मम्मीले चाहिँ पल्लो घरको अङ्कल आउनु भने बिस रुपियाँ दिएर जाऊ बाबु बजारमा गएर आइसक्रिम खाऊ भन्नुहुन्छ तपाईँ चाहिँ जाऊ पाँच रुपियाँ हरेक अनि <laughs> त्यसपछि अँ एउटा नवविवाहित जोडी थियो भर्खर घर बिहारेको अनि पतिले चाहिँ चस्मा लगाएको रहेछन् अनि छिमेकीले भने तपाईँ त पहिले चस्मा लगाउनु हुन्नथ्यो भने अनि त्यसपछि उसले भने फेरि अँ अँ पहिला त लाउँथिनँ विवाह गरेँ विवाह गरेपछि म चाहिँ नि प्रेममा यति पागल भएँ कि पागल गऱ्यो भने आँखादेखि छोडेँ त्यही भएर चस्मा लाउनु कर लाग यस्तो पनि हुँदो अनि एकजना व्यक्ति हस्याङ फस्याङ गर्दै हस्पिटलमा डाक्टरको मगाएँ म पनि यसो बुढो मान्छे हो अलिअलि दम छ खोकी छ यसो जसाउनु भनेर गएको थिएँ अलि अस्ति मलाई काँसको लगाएको थियो नि तपाईँलाई थाहा छैन हो त्यो बेला त हस्पिटलको आएको बेलामा एउटा चाहिँ दौडिँदै आउनु भन्दै डाक्टर साहब चाँडो जाउँ न चाँडो डाक्टरले कति हतार गरे कति हतार गरे यहाँ म बिरामी हेर्दै त छु हेतेरी कहाँ भने डाक्टरले उसले भने एकदम उनी आत्तिले भने ए डाक्टर साहब चाँडै जाउँ चाँडै जाउँ छिटो याद जा अझै दिउने बेला हो बर्बाद हो मलाई या खट्टम भयो छिटो जाऊ भन्न अनि डाक्टरले नि भएको चाहिँ के हो तपाईँको कहाँ जानु पऱ्यो भनेको त उसले भने हेर्नु हजुर मैले चाहिँ नि यो बाइकमा पेट्रोल सर्टेज हुन्छ भन्छ पेट्रोल ल्याएर राखेको थिएँ एक बोतल उसले त चाहिँ नि पानी सर लक्कै खाइदिए चाहिँ अहिले त कोठाभित्र छटपटाएर कुद्यो कि कुदे कुद्यो कि कुदेछ अनि डाक्टरले भने ओहो पेट्रोलै खायो नि तपाईँको श्रीमतीले चिन्ता नलिनुहोस् अहिले जति कोठाभित्र कुदेसि कुद्न दिनुहोस् एकछिनपछि पेट्रोल सकिन्छ त्यसपछि रिजर्भ लाग्छ त्यसपछि आफै रोकिन्छ नि त अरे दाजु बडो चाहिँ नि अजम्बको कुरो अनि एउटा मानिस सडकमा बेहोस हो यो चाहिँ कहिले हो काने अस्तिको कुरो होला होइन नाति थाहा त्यो भएर अँ भने सडकमा बेहोस हो बेहोस भएपछि मानिसहरू भेला भएको मध्ये छारे रोग लागेको होला भनेर जुत्ता सुँगाउँ भनेर एउटाले भनौँ अनि अर्कोले अधवैसे चाहिँ नि महिला आइन् त भनिदिनुले है यसलाई कहाँ जुत्ता सुँगो रक्सी खुवाउनु पर्छ रक्सी भनेर भनिदिनु अनि तर अर्कोले भने फेरि होइन यसको मुख पानी छ्याउनु पर्छ भने फेरि त्यो अधवैसे मैलाले होइन होइन रक्सी नै पर्छ भनिदिनु अनि अर्कोले भने होइन डाक्टर बोलाऊ न भनेर अर्कोले भनौँ अनि फेरि अधावैसी महिलाले चाहिँ पुनः बोलिन् अन्य मानिस पानी डाक्टर एम्बुलेन्स यस्तै भन् नि खुदीको रक्सी हो भनेर भन्यो नि तर अरू कसैले मानेनन् सबैले होइन डाक्टर ल्याउनुपर्छ चा, अब चाहिँ जुत्ता सेवाउनु पर्छ यस्तो यस्तो भनिसकेपछि लास्ट भए चाहिँ त्यो बिहोष भएको चाहिँ मान्छे जुनको उठेछ भनिन्छ होइन तपाईँहरू किन बढी बोले हँ बिचारा आमाको कुरो सुन्नुहोस् बुढो मान्छेको कुरो सुन्नु पर्दैन अरेहरू मल्लहरू चाहिँ त्यसलाई त अनि त्यसपछि अब के के हो नाति गाना सुन्यो भने हो ल ल ल नातिको इच्छालाई पनि कदर गर्नै पऱ्यो टक्क गाना सुनौँ त्यसपछि बिरेको हुन्छ बिरेक फेरि आउँला हिमा पटुकी बाँध्या छैन भन्दै हिमा पखेरीमा घाँस काट्न जाने छैन भन्दै हिमा मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ को माया छोरी माया नमस्कार म गाय का आस्था राउत तभी सुंद तोकप्रिय रेडियो रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा हर्ज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 घाँटी दुख्ने स्वर बस्ने टिटिस रिङ्ने सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चोक चितवन फोन शून्य एम्बुलेन्स अन्ठानब्बे पार्लर सेवा आइटम फै कॉस्मेटिक सामग्री का एकमात्र विकल्प स्नेहा ब्यूटी पार्लर कॉस्मेटिक एंड फैंस स्टोर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 ताड़ी राइजिंग डेवलपमेंट बैंक को ठीक अगाड़ी प्रो पाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानबे एक बाईस शून्य शून्य सात सैतीस गयो जिंदगी आठ पास नई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 सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर एक बकुलहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ MBBS, BSC AG, BE ETI. बर्षा मा BSC AG, BE मा पास एवं, BSC मा पास सफल उपत्यका बाहिरकै उत्कृष्ट एवं पुरानो संस्था इटिआई मार्समा भर्ना खुल्यो दिएर छपन्न पांच एकतीस आठ सौ नौ शाखा टाड़ी चोक उद्योग वाणिज्य संग गेट अडी दिवालो एग्रोभेड संगे मोबाइल नंबर अंठानब्बे चार पचास तेईस शून्ठी कावासुती थाना चोक मोबाइल अंठानब्बे पांच पचास सन्तावन छठहत्तर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 आम्रा कक्षा सात आठ नौ विषय मस करे साइंस मैथ अनिवार्य पढ़ना सरकार प्राप्त साथ ही विश्व भरी ने मान्यता प्राप्त सजिलो सम्पर्क रोज एजुकेशन सेन्टर खैरनी चार पर सात फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय मोबाइल अन्ठानब्बे चार पचास उनापचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी नेताज्यू नेताजी सुन्नुहोस् न एकमात्र कविता लल छ के मेरी बुढी भन्से दिनोरात गहना ल्याइदे साने मेरी बुढी भन्से दिनरात गहना ल्याइदे साने राम्रा राम्रा गहना लिना नेताज्यू महकात्ति नले खुसी सङ्ग रमाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुन चाँदी पसल मानै राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुन चाँदी पसल मा नै जाऊ हजार हमी कहाी तथा विदेशी दक्ष कालीगढ़ द्वारा तैयार कर आकर्षक सुन चाँदी का गहना पाने का साथर अनुसार तैयार कर नाप्तोल गी एवं संपूर्ण राशि अनुसार को पत्र पाइने एकमात्र पसल संपर्क हरे कृष्ण हरे राम पसल रतनगर दुई हाई स्कूल रोड टाड़ी फोन नंबर शून्य मोबाइल नंबर अंठानब्बे कृष्णा बेटर राउंड पावर को लेन स्कूटर ऑफ द इट सम्मानित मेटल बॉडीन सी सी को वेगो स्कूटर TVS Company को racing team डे बनाएको अड़ बाइको अड़ बाइक बनाएको अड़ बाइक बनाएको अड़ बाइको अड़ बाइको डबल इक्स बाइको अपाची आट्यार 180 CC 2009-10, Bike of the Year Award रप्ता अपाची आट्यार 160 CC साज्बा स्टार सीजी 110 CC रज़ को टी पेप बस पनी संपर का रत्नगर एक सौ र शून्य छ पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त बाइकको यात्राको भर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा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 हो। मेरो कुरा हो। नमस्ते म गायक सन्दीप सिंह तपाईँ अहिले सुन्दै हुनुहुन्छ छोटो समयमा बहु चर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सौ चार थुप्लो प्रोग्राम जस्ट फरेर इन्जोय हाँसी मजाक केन्द्रमा काल्ला पारि मुसुक्का हाँस्ने हाम्रा राजनाति के छ है राजनाति एकदम सिक्छ भनेर छन् त्यसपछि चाहिँ नि अब जसपरिन्जेमा म दिलुवाजी छु तपाईँसँग टक्कसँग कुराकानी गरिरहेका छौँ अनि नेपाल भ्रमणको लागि एउटा जापानिज एयरपोर्टबाट लजसम्म पुग्न ट्याक्सीमा चढ्यो नेपाली ट्याक्सीमा बाटोमा उसले टोटा गाडी देखेछ र भनेछ मेड इन जापान भेरी फास्ट भनेर भनेछ अलि पर नपुग्दै चाइनिज कम्पनी जापानिज कम्पनीको पलेर देखेछ त्यो त फेरि भनेछ मेड इन जापान भेरी फास्ट एकछिनपछि निशान गाडी देखिन्छ भनेछ मेड इन जापान भेरी फास्ट भेरी फास्ट भन्ने गएछ जापानिजको यो गतिविधिले नेपाली ट्याक्सी ड्राइभरलाई साह्रै बोर लाग्यो केही छिनपछि जापानिजहरूले लज पनि आयो अनि ट्याक्सीको मिटरमा रु चाहिने दुई सय चढाएको थियो तर उसले हजार चढाइदियो होला जहाँ ट्याक्सी ड्राइभर पनि के कम हजार चढाइदियो त्यतिखेर जापानीले जित्नु पर्दै सोध्दैछ कति महँगो दुई किलोमिटरमा यत्रो पैसा भनेर भन्यो उसले अनि नेपाली ड्राइभर पनि के कम मिटर देखाउँदै भन्यो उसले पनि मेड इन जापान भेरी फास्ट भेरी फास्ट त्यस्तै छ कि अब सबै सबै फास्ट पैसा पनि फास्ट जापानको हँ त्यो कुरो पनि भयो त्यसपछि एउटा युवक यस्तो अल्छी युवक थियो कि केही कुरो पकाउनलाई उसको त्यही दिमागमा होसेन भने कहीँ बिर्सिहाल्ने अनि केही खानेकुरो बनाउनु पर्ने उसले का किताब हेरेर विधिअनुसार बनाउने गर्दोरहेछ अनि एक दिन मासु लिनु मासु पसल गर्यो अनि एक किलो मासु थियो कागले चाहिँ नि ट्याप्पै चुच्चोले उड़ उडु आघासतिर होइन उसले बोकेको मासु अनि उक्त व्यक्ति झन् मुस्कुरायो कागले लैसिज रिसाउनु पर्ने मुसिक्क मुस्किराउँदै उसले भन्यो तैँले मासु लगेर के भयो त काग पकाउने विधिको पुस्तक त मैसँग छ त कसरी पकाउँछ साथी त्यस्तो भएछ अनि त्यसपछि एउटा पसल थियो जुत्ता पसल है टाढेकै हो नाम किन्नु तोक्नु पऱ्यो फेरि विज्ञापन होला होइन र अनि त्यो पसलमा एउटा ग्राहक आऊ र पसल र जुत्ता किन्ने ग्राहककोमा बिचमा धेरै बेर कुराकानी भयो अनि यत्तिकैमा अब ग्राहकले भने है साउजी जुत्ताको मूल्य कति हो भन्नुहोस् न साउजीले भने त्यही जम्मा पन्ध्र सय मात्रै हो हजुर लैजानुहोस् अनि ग्राहकले भने ओहो पन्ध्र सय भएन भनेर उसले होइन कहाँ महँगो भने भा होइन अरे अनि फेरि चिने सो जुत्ताको मूल्य पन्ध्र सय अनि यो तुनाको मूल्य चाहिँ कति छ त्यो एमा तुना पनि लगाएर तुनाको पनि छुट्टै पैसा पर्ने हो कि भनेको साँचिनु होइन तुनाको मूल्य छैन फ्रीमै हो सित्तैमा लैजानुहोस् पन्ध्र सय भने जुत्ता नै आयो तुना पनि आयो हो भन्नु अनि तुना चाहिँ के फ्रीमै भने अँ तुना त फ्री भयो तुनाको पैसा लिने गरेँ होइन अरे अनि उसले के भन्यो ल त्यसो जुत्ता राख्नुहोस् यो जुत्ताको तुना मात्रै खोलेर दिनु न त फ्रीमा पाइदिन्छ त्यही ल्याइदाउ अरे ए उका अब किनिए बासी त मान्छेले के अरे कलकत्ता पनि खान्छ भन्छ नि होइन अलगत्रा अँ त्यही अलगत्रा म फेरि कलकत्तेर भन्नुभएको छु क्या बुढो मान्छे के थाहा अब हामीले त पहिला पास्चा पहिला पाहाडबाट आउँदाखेरि यो कलकत्तिर भन्थे गएको थियो त्यस्तै भयो हो अनि दुईजना चाहिँ नि अनि सानो सानो केटाकेटी त्यही पाँच सात वर्षका होला टिभी चाहिँ एकदम मजाले कुराकानी पऱ गफ चलाउ भनौँ न एक हिसाबबाट नप चलेपछि केटोले भन्यो थाहा छ आज हाम्रो घरमा बाख्राले अन्डा पार्यो नि भनेर भन्यो केटी पनि जीव होइन है नच्यानेको बाख्राले अन्डा पार्छ कहिले भएर भने अनि फेरि उसले भने अन्डा त कुखुराले पार्छ त कसरी चाहिँ कहिले पारे चाहिँ नि बाख्राले अन्डा पार्छ भनेर भने अनि फेरि केटोले भने कति नै उसले गर्दै सबै कुरो थाहा पाए जस्तो गर्थेँ मैले मेरो कुखुराको नाम बाख्रा राख्दैछु नि बाख्रा ल्यान्ड पारा भयो नि त अरे ए अच्छा यस्तो यस्तो रमाइलो पनि हुँदो रहेछ ल अब कोही नाति नातिना हो ए ए हजुर नमस्कार ओहो नातिनी के छ खबर ओहो म नि बाँची आउँछु नातिनी कहाँबाट चाहिँ नातिनी साँच्ची तिनी कहाँ झापा पुगेको कस्तो छ खबर झापामा त अब यो बुढो मान्छेलाई नि तुल्नु मन थियो क्या नि बोलाउनु हुन्थ्यो के अरे ओहो लो झापातिर आउनु पाए त है तिलुवा बाजे झापा पुग्यो भन्नु पाइन्थ्यो के अरे होइन र ल हौ नातिनीले बोलाउनु भयो बाजे दुल्दै दुल्दै झापा पनि आइपुग्छ नि एक दिन त्यसो भने अनि ल नातिनी झापा झापा पुग्नु भयो भने के अर्को राख्नु होइन कस कोलाई सम्झिने धन्यवाद दिदीले चाहिँ के भनिदिनुहुन्छ भने यहाँ मेरो छेउमा दिदी हुनुहुन्छ कि उहाँले चाहिँ उहाँको साथीको नम्बर स्विच आउँछ अन गर्नु भनिदिनु भन्नुभएको छ कि उसले अन गरिदिनु अरे भन्न चाहन्छ होइन सुनिसक्नु भएको छ भनेको फोन अन गर्नु अरे भन्न चाहन्छ होइन अनि राजदा नदिनी हेलो नमस्कार हामीलाई सबै नाना दिदी आउनु भएपछि झापाबाट आउनुभयो रहेछ अनि के भन्यो है राजा नाजी गीत बजाउने एकछिन बखाउँ एउटा कुराकानी गरौँ अँ अघि आउँदा आउँदै बाटोमा देखा गफ देखा है एउटा गफै त हो नि के भएछ भन्दाखेरि घरमा बाबु छोरा र एउटा आमा तिनजनाको परिवार सुखी परिवार खुसी परिवार भन्छ नि होइन अब पहिला पहिला चाहिँ नि दुई मात्र सन्तान ईश्वरको अझ पहिला त सन्तानले डाँडाकँडा थाकुन हो त सन्तानले दसैँमा टिका लाउँदैन लै तेरो सन्तानले डाँडाकँडा थाकुन हँ जतात तेरै मात्र नाम होस् मान प्रतिष्ठा होस् भन्नु भन्थे पछि फेरि के भन्न थालियो दुई मात्र सन्तान ईश्वरको वरदान भन्न थालियो दुईभन्दा बढी जनाउनु हुन्न भन्ने अब आजभोलि त एक मात्र सन्तान भन्ने कुरो आइसक्यो अब पहिला पहिला हाम्रो बेला चाहिँ एउटा मात्रै सन्तान पायो भने चाहिँ ए काग बेचे के के भन्थे क्या अब आजभोलि त्यस्तो छैन आजभोलि एउटा मात्रै एउटा भए पुग्छ अझै दुइटा तिनवटालाई गर्ने माया एउटालाई गर्ने एउटै हुने एउटैबाट नै हुन्छ नहुने हुँदै हुन्न पनि भन्छन् अनि त्यस्तैमा तिनजनाको परिवार त छ अब खुसी परिवार सुखी परिवारै भनौँ न होइन अनि बाउ चाहिँ अफिस जान हतार हतार गर्दै जुत्ता लगाउन आफ्नो चाहिँ मोजा खोज्दै थियो त्यत्ति गए म उसको ठेला लगाएर भन्यो ए ड्याडी ताजमहल कहाँ छ भनेर सोध्यो अनि बुवाले भन्यो हेर भाउ अहिले मलाई अफिस जानु हतार छ घरको सबै कुरा तिनी आमालाई थाहा छ भएदेखि उसैले लुगाएर राख्यो भने मलाई थाहा नै भाउ म हिँडेँ भनेर हिँडेँछन् क्या अच्छम्म यस्तो रमाइलो पनि हुँदो अनि त्यसपछि एकजना चाहिँ नि के गर्छु भन्दाखेरि दुई दुईजना हो दुईजना गफाटीहरू चिया बसेर बसेर गफ गर्दै थिएँ त्यत्ति गए भन्यो ए बुझिस् म नालायकलाई पनि लायक बनाइदिनु सक्छु नि थाहा छ तलाई भनेर भन्यो ऊ त दङपुर ओहो नालायक मान्छे सबलाई नि लायक बनाइदियो भने त देशमा चाहिँ नि धेरै राम्रो हुन्छ देश विकास हुन्छ नयाँ नेपाल हुन्छ भने त नि कसरी बनाउँछ नलायक मान्छेलाई लायक हुनु सक्छ कसरी हुनु नि नालायकको नाहटाइदिन्छु लायक भइहाल्छ नि ए <laughs> भगवान् यो गफ भन्ने कुरो कतिजना हो सानसानो मुन्सीहरूले गाडी ए लौ नाति नातिना हो नमस्कार है नमस्कार लौ न बाटो कालिम्पोङ कहाँबाट हो क्रेसबाट हाम्रो सुनिता नातिनी क्या हो ए भगवान् ए नातिनी किन मै हो हजुर ए कति भयो कति भयो यो नातिनीसँग गफ गर्नु नपाएको पनि धेरै दिनमा चाहिँ नि फोन गर्छ म अरे के छ कुरातिर रुपाई सोपाईको चल के छ नी? रुपाईँतिर हुने कुरामा चलिरहेछ होइन ए ल को अब रोपाईको उपलक्ष्यमा एउटा रमाइलो कुरो सुनौ रेडियोहरूपल्ने चाहिँ यसपटक यो असार पन्ध्रमा चाहिँ गाउँ गाउँमा गएर खेत खेतमा गएर चाहिँ प्रत्यक्ष प्रसारण गर्दैछ है नातिनी भोनी क्या भोनी अब रोपाई सबै छ टक्क खबर गर्नु होला यहाँ चाहिँ सबै नाति नातिलाई जानियो भने तयार गर नानी कसलाई सम्झिने हो आज सुनिता नादी कङ्ग्रेसबाट के भनेको राजा फोन लौनु आज नाति नाति नानी के गरेर खोजाउनु मलाई ए नमस्कारम नमस्कारम है नमस्कारम है राजनाति के मजाक गइरहे ए बिचरा धेरैभरि कुराइदिएछन् कुर्दा कुर्दै जाने नाति नाति नै भाग्नु भएछ लौ के जान्यो अब लौ त अब कुराकानी भने यस्तै हो हेर्नुहोस् अब छुट्टी नै पर्छ भोलि फेरि जस्तो दिन चाहिँ हाँसी मजा केन्द्रमा तपाईँको भेट हुने नै छ यति जसलेसम्म कार्यक्रम सुनेर तपाईँले सम्पूर्णलाई धन्यवाद रेडियोहरूबाट सँगै रहने तपाईँलाई त्यस्तै हामीलाई चाहिँ नि कान्नाबारीको राजनातिलाई धन्यवाद दिल्लुवाजे पनि विदा हुन्छु नमस्कार so what if you've not arrested find that one person who झिसङी तिमीलाई ओ मङमा बिर्सना सकिना के गरी यहो जीवनमा के गरी यहु जीवङ सम्झिसङ नमस्ते मायक शशांत कणेल अभी सुंदा छोटो समय मानी बहुचर्चित होना सफल रेडियो रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा तप ची परिचित अस्पताल ओम साईराम अस्पताल का विशेषज्ञ सेवा प्रत्येक शनिवार नौतीस बजे वरिष्ठ स्त्री तथा शनिवार दिवसो एक बजे वरिष्ठ पेट छाती मोठू उत तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाटी तथा टाउकू ता रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार्जोनी तथा नशा विशेषज्ञ प्रत्येक शनिवार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 जनरल फिजिशियन तथा आखा परीक्षण सेवा उपलब्ध संपर्क ओम साईराल रत्नगर दुई मेन रोड चाड़ी फोन नंबर शून्य छप्पन्न पांच एकसठी नौ सैसठी पांच एकसठी आठ सैसठी